नमस्कार उजालो नाइन्टी नेटवर्क को कार्यक्रम श्रुति संवेक प्राविधिक साथी सशेन्द्र गौतम संगे मच्युत के मेरे को स्वागत श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी कथा संग्रहले लिएर आइपुगेका छौं विक्रमसम्म दुई हजार पैंतिस सालमा प्रकाशित यो कथा संग्रह दौलत विक्रम विष्टको कथा संग्रह घाउका सत्र चक्का हो यसभित्र संग्रहित केही कथाहरू आजको श्रुति सम्वेकमा वाचन हुन्छ दौलत विक्रम विष्टका कथाहरू संग्रहित रहेको यो घाउका सत्र चक्काभित्रको कथा अब शुरूमा हामीले वाचन गर्ने कथाको शीर्षक रातो रं लिएर झरेको पर्दा नर्सले इन्जेक्सनको सियो मेरो पाखुरामा घोसारिदिन्छ निमेशपछि घाइते पाखुरामा र जोको नरम औलाको चिप्लिटी अनुभव गर्दा गर्दै म फेरि त्यो मर्ने शङ्का गरिएको रोगीतिर फर्कन्छु उसका आँखा उग्रिएका छन् भैँतिर अहिलेसम्म पनि आँखा भित्रभित्रै मुख अभिव्यक्ति कुनै कुरो नभने पनि सबै कुरा प्रष्टै भने जस्तो अनअभिव्यक्ति भित्रभित्रै सम्भव छ उसले मलाई पनि कोठाका तिनै अस्तित्वहरूको लामा उभ्याइराखेको होला जो उसको शरीरमा घस्रिरहेको अनुमानित मृत्युको गन्धली सन्तस्त छन् सन्तासले लखिटिएकोले आफ्नो ओड्ने बिछ्याउने मृत्युको गन्धौडिरहेछ त्यो वार्डको कोठाबाट अर्को अर्को वार्डको कोठामा सार्दैछन् निश्चय नै उनीहरूको लाममा आफूलाई उभ्याउने हकमा छैन म हुन सक्दछ मर्ने स्थितिमा पुगिसकेको होला अरेऊ ल ऊ एक दुई दिनपछि नै मरि पनि आला आल रे तर यो कस्तो किसिमको कायदा हो मर्नु कता हो कता मर्नुभन्दा पहिलेबाटै त मर्छ सही भनेर रोगीको कानमा झस्का हानिदिनु मलाई त्यस किसिमको खासको शीत घृणा छ साँच्चै नै अस्पतालको यो मृत्युको गन्ध भासवास्ति गनाइरहेको कोठामा हरे मलाई बाहेक अरू कसलाई पो थाहा छ कठै त्यो जोरग्रस्त बर्बर किसिमको खासकोसले कति पराइपनको बोध उडाइदिन्छ चा। क्षति भरिभरि कति विक्षोभ भरिदिन्छ त्यस्तो किसिमको स्थितिमा मौनतामाथि मात्र विश्वास गर्नुपर्छ मैले सुन्दै नसुने चाहिँ भावनालाई म आफ्नो अनुहार भरि खेल्न दिन्छु एउटा बोध जेलिन्छ मृत्यु भन्ने शब्दको परी, त्यति त सत्य हो उसले ठान्ने छ जे भए पनि एउटा अनुहारले त उसलाई भाँस्ने क्रियाशीलता देखाएको छैन भन्ने मृत्युको सन्तासले थरथराउँदा गुन्जको सुरुङमा एउटा ढाल चाहिँ भनेर उभिएको छ भन्ने मलाई इन्जेक्सन रोपिसकेर अगाडि गएकी नर्सका पाइला अब उतिर फर्किन्छ मौनतालाई सहायक स्थितिको रूपमा स्वीकार गरे चाहिँ म उसमाथि हराउँछु अहिलेसम्म पनि ममा एक सय तीन डिग्री ज्वरो छरे नर्सले त्यसै भनेकी थिए आफैसँग उसको ओठमा फुसफुसाई झैँ खेलेको हरफलाई मैले मौनताको क्षणमा पनि अनुभव गरेको थिएँ सम्भवतः उसले रुमानी झैँ छनक बिउसाइरहेकी रज्जुकी आमालाई बोध दिएकी हो क्यारे नर्सले मेरो अवस्थाको बारेमा रज्जुकी आमातिर उसले थाहा नपाउने किसिमले म आफ्ना आँखाका नानीलाई कर्के पारिदिन्छु नरम औँलाका स्पर्श दिँदा दिँदै उसको मुद्रा सिनेमाई हुन्छ सिनेमाई भाषामा ऊ मलाई मृत्युको गन्धको पत्र झैँ ओछिेको त्यो रोगीको बारेमा चलिरहेको खासको अवगत गराउँदै जान्छे रोग सयानै भए पनि यस्तो किसिमको साउथीको स्वर मन पराउने कैयन वैशालु रोगीहरू देखेको छु मैले दे। र झुकियामा तरूनी छे चे, स्वस्थ छ र राम्री पनि छ उसका साउथीका झैं संवेदनशील हरफहरूलाई सुनिदिनुपर्ने हो मैले तर सम्भवतः म सुन्दिनँ सम्भवत मलाई सुन्ने मन छैन र सुने पनि उडाइदिन्छु पछिल्लो महिना दिनदेखि निरन्तर म ज्वरोले पिल्छिँदै आइरहेको छु हरेक दिन दिनको दुई बजीदेखि रातको पहिलो प्रहरसम्म ज्वरोको तापक्रमश बढ़दै जान्छ घरैमा फिस डाक्टर वैदीसँग असन्तुष्ट छु असन्तुष्ट भएकोले कान्ति अस्पतालको यो एक नम्बर वार्डको कोठामा ल्याइएको छु दिनको छ रूपियाँ भाडा छ एउटा पलङको त्यसमा औषधिका खास खास चर्चाहरू खर्चहरू अलग छन् व्यावहारिकताको स्वरलाई मैले नसुनेको होइन मैले पनि आफ्नो फाइदाको हकमा तिनै रोगी अनुहारहरूले चाहिँ विचार राख्नुपर्ने हो जो अहिले मेरा छिमेकी भएका छन् र सन्तस्त छन् क्रमशः सिनेमाई हुँदै गएको रज्जुको मुद्रा र भाषाले पनि मलाई त्यस्तै किसिमको संकेत दिन थाल्छ एकपल्ट दुईपल्ट र कयौंपल्ट फेरि पनि मौनताभित्र कसरिरहेको छु जोरग्रस्त विश्वास को दड़कन में कुरा सब क्रा ऐना जस्त सर्लंग जोन हिस्बले तो मर्ने अनुमान अस्तित्व को क्षण कहीं ब्यूजि तेभंद भिन्न किसम को मेरे अस्तित्व रेसि का अंतरक त्यो रोगी अहिलेसम्म बाँचेको लक्षण छ त्यसैले छन् उसको श्रीमतीको सिउँदोमा सिन्दूर अनि घाँटीमा मंगलसूत्र र नारीमा काँचका चूराहरू त्यसै मेरो अस्तित्व छ र नै रज्जुमा ती सबै कुराहरू छन् त्यसको घेराभित्र रज्जुको निजत्व मानौ आकाशहीन छ उसको निजत्व अझै ममाथि शासन गर्न चाहन्छ तृप्त हुन चाहन्छ त्यसैले रज्जु त्यो मर्ने अनुमान गरिएको रोगीलाई देख्दिनँ उसको श्रीमतीका नारीमा छन्छन बज्ने चूराहरूलाई देख्दिन मानौ उसको अस्तित्वको बीचमा रातको रङझै रङ लिएर एउटा पर्दा झरेको छ त्यसमा हराइरहेछ हरेक आँखा र अनुहारका अन्तरकथा एक दोस्रोको आँखा र अनुहारमा उद्रिएको छ त एउटै मात्र त्यो कुरा हो खाली खाली निजत्वको तृप्तिको चेष्टा त्यो नाङ्गो सत्यको इतिहासको बतास मलाई छोएर सर्कन्छ अब त म ती संरस्त रोगीहरूतिर चिप्लिन्छु निश्चय नै केही पनि फरक छैन रज्जुभित्रको अन्तर्कथामा र ती सन्तस्त अनुहारभित्रको अन्तर्कथामा हरेक कथाभित्र उही आफूप्रति मोहको घेरा सम्भवतः जोरग्रस्त निश्वासहरूले मभित्र विकारको पनि होला भ्रमलिप्सी दिएको होला त्यो भ्रम त्यो विकार फेरि पनि कति आफ्नो किसिमको छ त्यसले मेरो र उनीहरूको बीचमा एउटा भेदको रेखा तानिदिएको छ म आफ्नो किसिमको रेखाभित्र बसी एउटा अवणनीय सपनातिर आकाशिन्छु एउटा जोरग्रस्त अस्तित्व भई खाएको नाताले ममा पनि यही किसिमका चेतनाका हरफहरू स्पन्दित हुनुपर्ने हो जुन हरफहरूभित्र निजत्वको सङ्गीत मात्र गुन्जिएको हुन्छु तर कुन् किन होला त्यस किसिमको सङ्गीतको भाका आफूलाई आउँदैन जति जति आफूलाई ती सन्तस्त रोगी अस्तित्वहरूबाट छुट्याउँछु उति उति म तिरोहित हुन्छु त्यो मर्ने अनुमान गरिएको रोगीतिर फिर मौंता भि एवं नदिखन आकार होना चाहें अन्भव होने थाल्स एवं नौलो किसिमक आनंद एवं नौलो किसिम को निराकार अंश को स्पर्श नौलो कि स्वच्छंदता मौनता भित्रभित्रै म आफूभित्र एउटा चोखो मुस्कान चिप्लिएको अनुभव गर्न थाल्छु अस्पतालको यो रुद्ध वातावरणमा पनि रज्जो चुराको छनन्न छनन्न सुनाउने इच्छा राख्छ रूमानी पछ्यौरीले ढपक्क छोपेर मलाई कैद गर्ने इच्छा राख्छ कैद गरेर रा आफ्नो इशारामा उठवास गराउने इच्छा राख्छ आफ्नो कोमल औँलाको स्पर्श दिँदा दिँदै उफुसफुस डर लागेको छ कि हजुरलाई फेरि स्वच्नु तथा आक्रान्त भएको अनुभव एउटा सन्तास लुकेको स्मृति मौनतालाई कोत्रेर मानौं सर्किन्छ म सही अथवा भूल भनिएको सभ्यताको भेलमा डुब्न र तर्किन थाल्छु मलाई रहेको रसियन एटको सानो फलामी पलङ निश्चय नै अकथाले चोको छैन त्यसमा नेपाल र रुसको मित्रताको ऐतिहासिक कथा जत्तिको टाँसिएको छ त्यत्तिकै टाँसिएको छ एपोलो एघार बाह्र तेह्रको कथा र द्रौपदीको फरिया जै रहस्यमय प्रकृतिको कथा मस्पताल में भर्ना राति तू मर्ने अनुमान रोगी आपना छोरा छोरी को बारे में पूरा कर सकने देखिए थी दूरग्रस्त अवस्था में ऊ छिटिन सकते थे मोहजनित विड़ंबना उसके छोरा छोरी कपाल में ओंला घुसारे सुमसुमाइयो उससे मसंग तत्के ते दिलचस्पी लो जो नया अनुहार मैले उसको स्वतन्त्रतामा सम्भवतः ठेस पुर्याएको थिइनँ रातको चकमनतामा उसबाट मैले त आफू सुतिरहेको पलङको बारेमा टिप्पणी समेत सुनेको छु मैले त्यो पलङलाई ओगट्नुभन्दा मात्र रा एक रात पहिले त्यस पलङमा मेनेन्जाइटिसको रोगी बच्चा सुत्ने गर्थ्यो अरे उसको थलकमलको फुल झै शरीरमा एकपल्ट होइन दुईपल्ट होइन पचासौँ पल्ट इन्जेक्सनको सियो उसारिएको थियो अरे उसको कम्बरमा पाल पारेर पानी बाहिर झिक्दा त उसले आँखा खोलेको थियो अरे न चहल गरेको थियो अरे तैपनि ऊ मरेको थियो अरे एकै रात पहिले उसको कुरा सँगसँगै वरिपरिका सबका सब, सब जोरग्रस्त अनुहारहरूले म सुत्ने गरेको त्यो पलङमाथि त्यो बच्चाको प्रेतात्मा भौतारी रहन्छ भन्ने विश्वास दिलाउने चेष्टा गरिरहेका थिए सस्तो भोजपत्रीय सभ्यताको सोहिँचोमा चलाउँदै आइरहेको म त्यो प्रेतात्माको आवाजले डर त लाग्नुपर्ने हो मलाई पनि तर कुन न किसिमको तत्त्वले हो मेरो मुटुको रचना भएको डर मान्नुको साटो बरू म त्यो मर्ने अनुमान गरिएको रोगीको बाँच्ने चानालाई छाम्नु पो थाल्छु मनमा रज्जु मलाई सुमसुमाउन छार्छे आफ्नो कोमल हत्केलाको स्पर्श दिँदै फेरि मेरो तापलाई जान्छे हुनसक्छ जोरो बोलेको होला फेरि पनि केही बोध नभए चाहिँ स्थितिलाई बिउझाइराख्छु म र भित्रभित्रै उसको हत्केलाको सिल्किने भुहादार पासोलाई अनुभव गर्न थाल्छु रज्जु सोध्छ निश्चय नै म डराएको छु ऐन्द्रजालिक पासाहरू उडाउँदै जान्छे सब्दै पछि जोरग्रस्त म उनभित्रै हाँसिदिन्छु म छि कति सार रहित ओगट्ने निरर्थक परिश्रम खर्च गरिरहेकी छेऊ फेरि र फेरि म छली दिन्छु, त्यो मर्ने अनुमान गरिएको व्यक्तिमाथि आँखा दकुराएर अब रज्जु चुप हुन्छ उसले सम्झेकी होली सम्भवत ऊ सुरुदेखि नै चुप्दै आइरहेकी छ वरिपरिका सन्तस्त अनुहारहरू पनि चुप छन् हरेक अनुहारको भाव पहिलेको भन्दा विशेष सिनेमाई हुन्छ तर जे होस् उसलाई स्वाभाविकता देखाउन थोरै नै भए पनि चुप लाग्नुपर्छ मैले किनभने त्यो मर्ने अड्कल गरिएको रोगीका आँखा कोरामिनमा उद्रिएको छ रज्जु सँगसँगै अस्पतालभित्र पसेकी बैंशालु स्वास्नी मान्छे पनि अब चकमन्न छ रजूर अन्न्य आंखा ने मने अड़कल काटि रोगी को बारे में कून किस आकाश थकाने शका सौने पक्ष में भाषा उसकी श्रीमती मैं सुन्न न सक्रिक भावला देखा आई संभवतः सारा स्थिति काटिए ऊ घायल उजालों में टकटकी बांधि त्यो मर्ने अड्कल गरिएको मान्छेको पाखुरामा नर्सले रुबीको फाली स्पिड दल्छे उसका जीवको सर्ला औषधिले बिजाउने नर्सको अभिप्राय छ त्यसैले ऊ उसका पाखुरामा माटोको रङ लिँदै गएको मासुमा पल पाल्छ मलाई ज्वरो चढिसकेको छ अघि भन्दा बढी उकुस मुकुसको अनुभव पलङ बिजाउन थालेको छ फेरि पनि आफ्नो चेतनालाई उसमाथि चिप्लिरहन दिने पक्षमा छु म राम्रै अनुभव गर्दै गइरहेको छु उसको नसामा नशामा सिरिन्जभित्रको औषधि पस्न थालेको छैन नर्स फेरि र फेरि उसको पाखुरामा पाल पार्दै जान्छे हरेक पल्ट असफलता एउटा उराठिलो स्थितिको उदय घाइते प्रश्नहरूको थथराहट इन्जेक्सनको सियोले पारेको प्रत्येक पालले मानौ नर्सको उज्यालो अनुहारभरि लोप पाहरू पोतिदिन्छ अनुहारभरि उदासीनताको स्थिति नर्स छिटोबारी निस्कन्छ पराजयको अन्ध्यारो बराइङको खुड्किलाहरूमा डगमगाउँदै हिँडेछ त्यो मर्ने अड्का लगाइएको मान्छेको श्रीमतीको अब मौहन्त मानव आक्रान्त हुन्छ कोठाभरिका रोगी आँखा र रज्जुको मौहन्ता आक्रान्त हुन्छ निश्चय नै कसैले कसैलाई चिनेको छैन स्वयं आफूले आफैलाई चिनेको छैन चिनेको बेमौनताले आक्रान्त हुनु थिएन हरेक सन्तस्त अनुहार र आँखाहरू सम्भावनाको पुञ्जीभूत भावनालाई बिटिलो तुल्याउन थाल्छन् र थाल्दै जान्छन् तैपनि म आफ्नो जोरग्रस्त अनुहारमा हरेक कुरा चाल पाएको स्थितिलाई उग्रन दिने पक्षमा छैन उही शून्यमा घस्रिरहने प्रयत्न गरिरहन्छु म कोठालाई छोडेर अर्को कोठामा सर्ने हरेक सन्तस्त छातीभरि योजन छ तीव्रतर झन्झन तीव्रतर भएर सबै सन्त आँखाभित्र एउटा स्वाङ छ मलाई पनि चिमोट्ने म आफ्नै लिकमा दौडिरहन्छु त्यो संस्मरण अझै ताजा छ केही पहिले त्यो कोठाबाट ओल्लो पल्लो कोठामा मृत्युलाई छल्न पसेका अनुहारहरू झैँ यी सन्तस्त अनुहारहरू पनि नर्स सिस्टर डाक्टरसँग गिडगिडाउनेछन् मात्र ठाउँ फेला फार्नका निम्ति एउटा धक्काको चाहिँ अनुभव साँचो अर्थमा उनीहरूले बाँचेको छु भन्ने आडमा एउटा दरिद्र लासको प्रतिनिधित्व गर्नेछन् म मुन्टो बटार्छु चुपचाप महन्तभित्र सकिँदा सकिँदै र जो फेरि आफ्नो नारीको चुराका गीत मतेर उडाउँदै भन्छे अब त्यो बाँच्छ भन्ने कुरामा रत्तिबर पनि विश्वास लिन सकिँदैन अब एकाध घन्टामा ऊ मर्छ तैपनि सुन्दिनँ म कोल्टे परिहाल्छु कि को एक स्थितिबाट अर्को स्थितिमा रज्जुको झन्झन सिनेमाई हुँदै गएको मुद्रा र भाषालाई बुझेको छैन भने प्रमाणको लागि म गर्दनलाई लुलो पार्न थाल्छु तर ऊ त्यसलाई हेरिरहेकी छैन ऊ त त्यो मर्छन भनेर अठोट गरिएको मान्छे पक्का पनि केही क्षणमा मर्छ भन्ने कुराका प्रमाणहरू मेरो मानसमा उतार्न सिएकै चाहिँ छिए अभिप्राय छ मलाई त्यो कोठाबाट अर्को कोठामा सार्ने अनि तिनी सन्तरस्ता आँखाहरूको लाममा मलाई पनि उभ्याउने जसभन्दा बेग्लै अस्तित्व कायम गर्ने सुरुमा छु अटेस मटेस अनुभव गर्न थाल्छु म मौनता वित्रे भित्र पनि रज्जुले जे जति भए पनि मलाई उसको युक्ति मन परेको छैन भन्ने कुरामा अड्खल काट्नुपर्ने हो उसले बुझ्नुपर्ने हो उसको, उसको त्यो कुराले नै मर्ने अड्कल गरिएको मान्छेको बाँच्ने चाहने इच्छा शक्तिलाई तुलाइदिन्छ भन्ने कुरा चिनबार वरिपरि बिथोलिन्छु त्यो मर्न आँटेको मान्छेकी श्रीमतीका आँसुले कोठा रुज्न झै थालेको छ उसको सुक्ख सुखको स्वरले इच्छा त निश्चय नै बाँचिनेछ रज्जु पनि त्यो सत्यलाई नबुझ्ने त्यो मर्न लागेको मान्छेकी श्रीमती र कोठाभरिका अरू अनुहारहरू पनि त्यो सत्यलाई नबुझ्ने हरेक अनुहारको प्रयासमा उही बाँच्ने इच्छा शक्तिलाई भाँच्ने तत्त्वको आभाज हरेक आँखाको प्रयासमा पनि उही इच्छा शक्तिलाई टुक्राउने छनक त्यो नर्स मर्ने लख काटिएको रोगीको सबभन्दा नजिकै छु म उसको बिछौना र मेरो बिछौनाको बीचमा मात्र एक गत जति फरक छ अलिकति नै भए पनि मैले आफ्नो अनुहारमा उसको बाँच्न चाहने इच्छा अविश्वास उठ्न दिनुहुन्न र जुलाई मेरो मौन त जाँदै जाँदै थालेको छ उसको बलियो किसिमको सिनेमाई मुद्राको स्वर छ मैले त्यो थलोलाई नछाडि हुँदैन व्यक्तिको गन्धले वाक्वाकी पोतिएको वाक वाक वाक वाक यो कोठामा ऊ मलाई कदापि राख्न चाहन्न तैपनि अहिलेसम्म पनि म आफ्नो जोरग्रस्त अनुहारमा केही सुन्दै नसुने झै केही बुझ्दै नबुझे झैँ स्थितिलाई प्रश्रय दिइरहन्छु सबै रोगी आँखाहरू गइसकेका छन् केही बाँकी छन् भने उनीहरू पनि जाने तथरमा लागेका छन् मैले पनि त्यो कोठा छाडिदिएँ भने साँच्चै नै त्यो मर्ने र काटिएको मान्छे एक्लो पर्नेछ अनि फेरि तर उसको मृत्युको बारेमा सोच्न चाहन्न कदाचित यो कोठालाई छाडिहाल्यो भने उसले मर्दा मर्दै के मलाई ती सन्तास्त अनुहारहरूको लाममा उभ्याउने छैन म आँखा बन्द गर्छु केही छिन पहिले पराजयको झैँ छाप बोकेर बाहिर निस्केकी नर्स अब डाक्टरसँग कोठाभित्र बस्छ बाहिर साँझ झारिसकेको छ म टाउको उठाउन चाहन्छु तर क्रमशः चढ्दै गएको जोरले टाउको यस्तरी अट्ठ्याइदिएको छ घर त उचाल्नै सक्दिनँ मेरो अगाडि रातको रङ लिएर फेरि एउटा पर्दा झर्छ त्यस अध्यारोमा खाली हुँदै गएका पलङहरू छोपिन्छन् खाली भएका बिछुनाहरू छोपिन्छन् हरेक आँखा र अनुहार छोपिन्छ कल्पनाका अनौठा पखेटा र अन्तर्कथाहरू छोपिन्छन् र छोपिँदै जान्छन् र जुमानौ उदासीन प्रश्नहरूले छोपिन्छे उसका आकाश थाक्दै जान्छन् ऊ चाहन्न सम्भवतः म अध्यारोमा पनि उसलाई सुन्छु ऊ अझै पनि मलाई अर्को कोठामा सार्ने इच्छा राख्छे चाहे जे गरिरहोस् दृढ़ निश्चय लिए चीज ऊ रित्व बिछोना खोजना बाहरी निस्के उसको अनुहार भाग एक नंबर वार्ड को सीमेंट भूई में रज्जू बाहिर क्रमश बाहर रह, गएको, सैंडल को आवाजला अनुभव कर चलहल नगरी संज्ञा शून्य झैँ पल्टिरहन्छु सबै धमिलो स्थिति सम्भवत म बेहोश हुँदैछु त्यो मर्ने अनुमान गरिएको रोगीका हातखुट्टाका नसाहरू काटिँदैछ स्लाइनद्वारा उसभित्र औषधि पसाउने क्रिया लागू गरिएको छ फेरि पनि खास खोज छ औषधि पसेको छैन भन्ने अरू सबै अध्ययार हो स्पष्ट किरिमिरी रेखा र आकृतिका छायाँहरू सुन्ने कोरा सुन्ने मात्र एउटा बडबडा म बेहोसीको गुन्जको सुरमा चिप्लिँदै जान्छु त्यो मर्ने अनुमान गरेको रोगी चिप्लिँदै गएछ अलिबेरपछि सम्भवतः म पनि कुनै खासको सुन्ने छैन कुनै पनि सन्तहरूलाई देख्ने छैन ज्वरो एक सय पाँच डिग्री पुग्दैछ निश्चय पनि म निश्चेष्ट हुँदैछु श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथा दौलत विक्रम विष्टको कथा रातको रङ लिएर चरेको पर्दा हो यो कथालाई हामीले दोलत विक्रम बिष्टको कथा संग्रह घाउका सत्र चक्काबाट लिएका हौं यसैभित्रको अर्को कथा लिएर केही बेरमा हामीले उज्यालो सुन्दै गर्नुहोला उज्यालो 90 कार्यक्रम श्रोति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ श्रोति सम्वेगमा हामी आज दौलत विक्रम विष्टको कथा संग्रह घाउका सत्र चक्काभित्र संग्रहित कथाहरू सुनिरहेका छौ अब हामीले यसै कथा संग्रहभित्र संग्रहित अर्को कथा सुन्ने बेला भएको छ दौरुद विक्रम अब अववाचन हुने कथाको शीर्षक छ समय तपाईँ साह्रै भलाद्मी मान्छे जस्तो हुनुहुन्छ पानी दिनुहोस् न अलिकति म फेरि बोल्छु तर त्यो भद्र मान्छे फेरि पनि चुप लागिरहन्छ हुनसक्दछ उसले मेरो कुरा नसुनेको हुनसक्दछ मेरा हरफलाई सुनेर पनि त्यसलाई हेलाले मलिरो पारिदिन खोजेको तर मेरो लोग्नेलाई तिर्खाले साह्रै तिरुलिरहेको छ साँच्चै हो उहाँलाई तिर्खा लागेको थिएन त्यो भद्र मान्छे मौन मा भइदिनुभन्दा पहिले यसो त उहाँ चकमन्न हुनुहुन्थ्यो र म पनि चकमन्न नै थिएँ हामी दुवै चकमन्न स्थितिलाई बाँचिहाल्ने पक्षमा थिएनौँ तर त्यो स्थितिलाई भाँचिदिन्छ ढिँडो ओडालाई लागेको जामीले उसको दाबिलों निस्कित ढ्यास ढ्यास आवाज ने चकम स्थिति भाचे खाँचोर बिउजान सारे में विचार करो मूर्ख ने मूर्ख न हो मूर्ख भेजी विचार करने कए मूल को ना ना। पानी कुल की छोरी भरकी छु कुल की छोरी मेरे कुलिन आवाज ने हो कि कुन्नी ऊ मुख खोल्छ तर ऊ पानी दिँदैन गफ दिन्छ अब भो म आफ्नो लोग्नेलाई चिन्दिनँ अरे मेरो लोग्ने पनि मलाई चिन्दैनन् रे एक दोस्रोले एक दोस्रोलाई चिनेका छौँ भन्ने हाम्रो दावा झुटो हो अरे त्यसमा सच्चाइको अंश भएको भए त्यो मूर्ख ज्यामीको दाबिलोले जे जस्तो सुके भए तापनि हामीलाई चकमान्ने स्थितिबाट बिथोल्न सक्दैन थियो अझ सच्चाइ त के हो भने हामी स्वयंले स्वयंलाई चिन्दैनौँ सहर र गाउँलाई जोड्ने फुल अनि फुलमुनिको पानी नै नभएको खोला वरिपरिको वातावरण द्रवित हुन्छ कुनै स्वास्नी मान्छेको चितकारले त्यो स्वास्नी मान्छे विलाप गरिरहेकी छे प्राण हेर त तिमी बिनामा कसरी किचकन्ने जस्तै भएकी छु भन्दै कुनै पुरुषसम्म त उसको आँसु पुस्न थाल्छ क्यारे हरफहरूले हो ऊ मर्यो तर ऊ मरेको होइन शहीद भएको यी आँसुका थोपाहरूको के चार मृत्युलाई कसैले जित्न सक्दैन देवताहरूले पनि जित्न सक्दैनन् बरु जीवनलाई जित्न सकिन्छ जे अब ऊ स्पन्दित हुँदैन ऊ मर्यो हुनसक्दछ कुनै धनीमानीका मोटर सिकारु छोराएर रत्नले रक्सीको नसामा उसको आन्द्रा बोडी छत्ताछुल्ल पारिदिएको होला हुनसक्दछ पुलमुनि घातमा लुकेको आजको अभावग्रस्त अयासले उसको छातीमा रम्म चक्कु घुसारिदिएको होला हुनसक्दछ शान्तिको नाममा उसको महत्वाकांक्षी छातीलाई गोलीले चाल्नु तुलाइदिएको होला खुकुरले छपक्क छप्काइदिएको पनि हुनसक्दछ कुनै शत्रुले सम्भावनाभित्र धेरै धेरै कुरा हुन सक्दछ भद्र मान्छेले पुलमाथि फुटेका ती आवाजहरू फुट्नै आँटेका छन् भनेर पहिले नै भविष्यवाणी गरिदिएको थियो सम्भवतः न ऊ कुनै साधक पो हो कि त यस सम्बन्धमा म उसलाई खोतल्छु पनि तर त्यस कुरामा ऊ दावा गर्दैन हुनसक्दछ ऊ हिप्पी नै हो किन अच्छे शहर में उपेक्षा कर सकि उसको कुछ मेरे अचेतनमें उम्मीद अटौन थाल चा चुपचाप छी कस्तो अतिशोयक्ति लो भाई अब मेरा लोग्ने वास्तव में मेरा लोग्ने नईनन्े पक्का झाई पड़े मस को अनुहार में अड़ी रहु सीउदू अज रात मेरे लोग्ने को हालां सिंदूर ने तर ऊ भेरा लोग्ने लोग्ने नईन साधी होन्ए तर लोग्ने लोग्ने नी साथी नोग्ने और सा बीच में उभाल कुछ किसिमें साटना सकिं ते संभावनाबारे अलगसम लाटी छु तर त्यही सम्भावनाको घेरा छ अरे पानी सम्भवतः यो कल्पना मात्र हो कि तर भद्र मान्छे भन्छ कल्पना होइन सत्य हो सत्य त्यो पनि नाङ्गो सत्य सँग पानी छैन पानी त छ त्यही ज्यामीसँग त्यो मान्छेले के पानी दिएला कसै गरी ल्याइहाल्यो भने पनि त्यसको रङ मेटिँदैन ऊ जत्तिको मैलो रङको छ त्यत्तिकै मैलो रङको छ उसको पानी पनि तर म उसको पानीको भाँडो उठाउँछु ऊ आत्तिन्छ ए मेरो पानीको भाँडो म भन्छु कुल कि छोरी बुहारी हुँ तिम्रो भाँडो खान्न के अहिले ल्याइदिउँला ऊ निर्धक्क हुन्छ पहिले नै त्यसो भन्नुभयो भइहाल्थ्यो नि लैजानुहोस् कुलको नाममा तर त्यो भद्र व्यक्तिले त्यो पानीमा स्याउ स्याउी किरा देखाइदिएकोले पानीको भाँडो नै मेरो हातबाट चिप्लेर खस्छ पानी पोखिन्छ भुइँभरि निश्चय पनि म तर्सेकी हुँ तर तर्सनुको अभिप्राय अर्काको पानी पोखिनै दिनु भन्ने पनि त होइन नि अब गर? आएली आएली के गर्नु फसाद पर्यो त्यो ज्यामीले निश्चय पनि छारो उडाइदिनेछ अहिले नै अहिले नभए केही क्षेत्रपछि एक भित्ताबाट अर्को भित्तामा एउटा आँगनबाट अर्को आँगनमा त्यो पुल वारेपारीका घरहरूमध्ये धेरै जसो घरहरू भत्कादैछन् रे बिना भैँचालोकै त्यस्तो बुङबुङकी धुलो त भैँचालोमा मात्र उठ्छ रे न भैँचालो आइपुगेको छ कि पत्तै नहुने गरेर के ठेगान तर त्यो भद्र मान्छे फेरि चकमन्न स्थितिमा कान थाप्न थाल्छ त्यसको व्यक्तित्वले त्यो मूर्ख बरियालाई कुनै किसिमबाट प्रभाव पार्न सक्दैन उसको आँखा अगाडि नै मेरो कुलको नाममा छारो उडाइदिन्छ त्यो झ्यामीले म रिसाउनसम्म पनि सक्दिनँ खास कुरा त के भने त्यो ज्यामीले दे जस्तै मैले पनि छारो उडाउन थालेँ भने त्यो भद्र मान्छेको आँखामा म पनि मैलको टिलोमा दाँजेर जाउँला कि भन्ने ठुलो डर छ मलाई मैल मैल त साह्रै पो मनपर्दैन मलाई त्यो ज्यामी पानीको भाँडो र ढिँडोको तापकै नै डोकोमा हालिरहेका तिदिन्छ त्यसो नगर्दा म तिम्रो ढिँडो कुरिदिउँला बरू पानी लिएर आऊ नि सम्झाउँछु पनि तर ऊ पटक्कै सुनिदिँदैन नसुने नसुनोस् अब के गर्नु त भद्र व्यक्ति मौन त बाँचेर भन्छ देख्यौ त मान्छे मान्छेसँग कसरी तर्सिरहेका छन् तिमीले राम्रै सल्लाह दिएको थियो तर उसले सुनेन मूर्खले के सुन्छ त म भन्छु उसको स्वर समवेदना र गुनासोको छनकबाट मुक्त छ सम्भवत उसको त्यही तटस्थ किसिमको हाक भरिएको स्वरले हो कि म प्रभावित हुँदै गए कि उसलाई दावा छ आजको बदलिदो समयका किरणहरूलाई खेलाउँदा खेलाउँदा उस सम्भावित घटनालाई पहिले नै देख्न सक्ने भइसकेको छ अरे ती घटनाले बिउजाने आवाजहरूलाई पहिलेबाटै सुन्छ अरेऊ अर्को कुरा के भने त्यो ज्यामीले त्यो ठाउँ छोडेर मूर्खताको चिनारी नै दिएको छ अरे सम्भावना छ उसको ढिँडो खोसिने मात्र होइन उसको ज्यानै पनि जाने किनकि आजभोलि मान्छे प्रेतको चोलामा अनुवाद भइसकेका छन् रे ठाके चेतनाले नै मान्छेको चेतना हुँ भन्ने दावा गरेको छ अरे फुचकेको यो समयभित्र ऊ आर्त आवाजहरू सुन्ने गर्छ भन्ने कुरामा म विश्वस्त भइसकेकी छु तर यी आवाजहरूलाई किन सुन्ने गर्छ त्यसबारेमा ऊ मौन भनिदिन्छ त्यो कुरा उसको गोप्यताभित्र पर्ने कुरा हो अरे ऊ त्यसलाई खोल्ने पक्षमा छैन स्वास्नी मान्छे हुनुको अर्थ कसैको गोप्य कुरा जान्ने अनधिकार चेष्टा गर्नु पनि त होइन नि म रित्तै फर्किन्छु मेरो लोग्नेको घाँटी त्यसै त्यसै सुक्दैछ तिर्खाले उनी निराश चाहिँ उनको कपालका औँलाहरू घुसारेर सुमसुमाइदिन थाल्छु म सुनेको छु निद्रा पऱ्यो भने तिर्खा मेटिन्छ अरे तर उनी कराइरहेछन् कराइरहेछन् तिर्खाले मर्न लागे बाबा भनेर उनको कपाल सुमसुमदा सुमसुँदै म फेरि आफ्नो अगाडि त्यही भद्र मान्छेको अस्तित्वको छनक अनुभव गर्न थाल्छु म उतिर उही तटस्थ मुस्कान उडाएर भन्छ यो त आदिम तिर्खा हो यस्तो तिर्खा त स्वास्नी मान्छेको रगतले मात्र मेटिन्छ उसको भनाइमा सम्भवतः मेरो पति लाटा हुन्छन् क्यारी उनी उत्तेजित हुन्छन् को हो यो तर त्यो भद्रमाञ्चेको बाटो फेरि त्यतैतिर फर्किन्छ जतातिर बाटो ऊ आएको थियो म भन्छु सादाको क्यारी कुनै छले होला त्यसो नबनी बक्सियोस् उसले धेरै धेरै कुरामा साधना गरिसकेको छ सा। भर्खरै त उसले मलाई ज्यामीको पानीमा स्याउ स्याउी किरा देखाइदिएको थियो सबैका मनको कुरा पनि थाहा पाउँछ उसले बोल्दा बोल्दै म झन्झन छुमछुमाइदिन्छु केही छिनपछि निधाउँछन् भने म खास्टले उनको मुख दिन्छु। उनको सूक्ष्म तर त्यो भद्रमाचीसँग कसरी जोडिँदै गइरहेछ कुन्ने म फेरि उस कहाँ पुग्छु ऊ जहाँ थियो नै छ चा प्रतीक्षा र जस्तो म भन्छु लौ म त फेरि आएँ कुन्ने किन हो म मुस्कुराइदिन्छु भने मलाई थाहा थियो ऊ तिमी आउँछौ भन्ने कुरा तिम्रो साथी निध त प्यासै सुताएर कि तिर्खा रगत चाहिन्छ भन्नुभयो होइन रगत खोज्न आयो कि भन्न सक्नुहुन्छ रगत कहाँ पाइन्छ पाइन त पाइन्छ तर तर के तिमीले लगाएको यो नैतिक लुगालाई फुकाल्नुपर्छ यो लुगाले त तिमीलाई फितुलो र कमजोर तुलाइदिन्छ भन फुकाल्छ्यौ म उसको अनुहारमा टक्टकी बाँधिदिन्छु शताब्दी शताब्दीदेखि पैतृक सम्पत्तिको रूपमा पाएको यो नैतिक लुगा त जिउमा यसरी छ त्यसलाई फुकाल्ने कुरा त कुरा त बालुवाबाट तेल निकाल्ने काम जस्तै हुँदैन र म लाठी नै छोकेको सुकुन्ने त्यो ज्यामी गएपछि ऊ बसेको तलमा कुकुरहरू आएका थिए अरे तर फर्के भुइँ सुँगेर मात्र कुकुरहरूको सुँग्ने शक्ति असाध्यै चर्को हुन्छ सृष्टिको पहिलो क्षणदेखि नै उनीहरू त्यही शक्तिलाई प्रयोग गर्दै आइरहेका छन् तर मान्छे कुकुर होइन उसमा सुँग्ने शक्ति छैन मान्छेमा इन्द्रिय बोध छ त्यो भद्र मान्छे बन्छ इन्द्रिय बोधलाई मारिदिन्छ अरे उसले आफ्नो इन्द्रिय बोधलाई त कहिले त मारिसकेको छ अरे अब मेरो इन्द्रिय बोधलाई पनि मारिदिने दावा गर्छ इन्द्रिय बोधै त हो जीवनप्रतिको बोध दिने त्यसको नै मृत्यु भयो भने के फरक हुन्छ र मान्छे र शालिकमा रगत चाहिन्छ भने शालिक बन्न सक्नुपर्छ शालिक मान्छे बनेर फाइदा छैन यही नै हुनेछ यो वर्षको नयाँ प्राप्ति शालिकमा आफूलाई गर्न सकेन भने त्यो पुलमाथि रोइरहने स्वास्नी मान्छेले जस्तै पिञ्चे स्वर उडाइरहनु पर्नेछ पुल वरिपरिका घरहरू जस्तै भत्कनु पर्नेछ उत् चालिकमा अनुवाद भइसकेको छ चालिकले जे जस्तो किसिमको कुरा पनि गर्न सक्छ अरे मलाई पत्नीको संज्ञा दिँदा पनि उसको जिब्रो लाटो हुँदैन मेरो नारीत्वको हत्या गर्दा पनि उसको छातीमा चोचोच बिउझन झग्दैन कस्तो अनौठो ऊ मलाई स्वास्नी भनेर नै सम्बोधन गर्न थाल्छ म आफ्नो निधारमा चिटचिटी पसिना आएको अनुभव गर्न थाल्छु सम्भवतः श्वास्नी मान्छेहरूको इन्द्रिय बोध ज्यादै चर्को हुन्छ क्या तर उसको हरफमा कुन किसिमको आकर्षण सकुन्ने म त्यसमा जेरिँदै गए अनुभव गर्न थाल्छु यो अचाक्ली किसिमको दृष्टता हो उसको क्षमा कर नकिने उसने मेरे स्त्रीत्व को हत्या करदे भर्खर भर्खरे ऊ भलादमी को चोला भी लुको एवं हत्यारा हो हरक पति ने अपने पत्नी जसरी हत्या करी कि मेरे हत्या करे लोग्ने को काम ही हो श्वास्नी को हत्या करने ऊ मेरू आक्रोशमा मौन छलमा श्वासनी बिला पिंजना साथ मौन भय जस्ते संभवतः ऊ मेर सन्नीपती गुंजला अनुभव करे रोकथाम को अनुभवी होना नदिने औषधि को पूरी में पुरिया खोलदिश म भौँ तारिन सम्भवतः अझै अझै मेरो लोग्ने तिर्खा बिर्सन मुख छोपी सुतिरहेका होलान् मेरा भौँतारीका पाइतलाहरू त्यसै त्यसै सर्दै जान्छन् मलाई पत्तै नदिकन उनको तिर्खा तस्तै छ अहिलेसम्म पनि त्यो मेटिन सकेको छैन के कुरा हो कुन्नी मेरो कुलमाथि छारो उडाउने त्यो जामीसँग मेरो लोग्ने मिल्न सकेका छन् उनीहरूले आफ्नो बीचमा कुनै किसिमको सम्झौता गरेका छन् कि कुन्नी त्यसबारेमा थाहा पाउन सक्दिनँ म न उसभित्र पनि त्यस्तै किसिमको तिर्खा प्रज्वलित भइरहेको छ कि के ठेगा म उनीहरूको वार्तामा बाधा दिन्छु आफ्नो हत्याको सम्वाद उडाएर त्यो भद्र मान्छे मेरो पछि पछि आइरहेको थियो क्यारेऊ केही थाहा नपाए चाहिँ मेरो लोग्नेको स्वरमा स्वर मिलाएर भन्छ कसले हत्या गर्यो मेरो लोग्नेले जवाफ दिन्छु मेरो लोग्ने झस्किन्छन् सम्भवतः त्यो भद्र मान्छेको लाजभित्र परेको कुरा उनलाई थाहा छैन क्यारे म मा भद्र मान्छेतिर इसारा मेरो लोग्ने जङ्गिन्छन् गोली ठोक्छु यो नाथेलाई ऊ भन्छ गोली गोठा तिमीसँग होइन मसँग छ मार्ने कुरा पछि गरौँला पहिले आफ्नो तिर्खा त अब यो श्वास्नी मान्छे तिम्रो तिर्खा मेट्न सक्छ यसले वरिपरिका बाटाहरू देखिसकेपछि मूर्दाले मेरो तिर्खा मेट्न सक्दैन त्यो भद्र मान्छे हाँसिदिन्छ म मा अगाडि नभइदिएको भए ऊ या श्वास्नी मान्छेसँग तिर्खा मेट्ने बारेमा बिन्ती भाउ गर्ने थियो अरे जसको दिनदिनै हत्या हुन्छ तर मेरा पति सुन्दैनन् उनको अनुहारमा सन्नीपाती रङ फिजिँदै गएको प्रष्ट अनुभव गर्न थाल्छु मेरो पतिको मात्र किन त्यो भरिया पनि त्यो भद्र मान्छेसँग ज्यादै क्रुद्ध छ उसको पनि मुक्की सोझिन्छ उसलाई ताकेर मेरो हत्या मैले बिर्सन सकेकी छैन त्यस हत्याको बदला लिनुपर्छ पर्छ मैले म पनि उसलाई ताकेर दुवै हात फिजाइदिन्छु <तवत्ति> तर आँखा उसको आँखासँग डर लाग्न थाल्छ मलाई उसले मेरो नारीत्वको हत्या गरेको छ भने मैले उसको पौरुषको हत्या गरेको छु उसले हत्या फेरि दोस्रोपल्ट हुनुपर्छ म मेरो लोग्नेलाई दोस्रो पल्टको हत्याका निम्ति उचाल्न थाल्छु उसले साटेको आँखामा अझै लोग्नेलाई साथी र साथीलाई लोग्ने भन्ठाने छनक छँदैछ तर यो हुनुहुँदैन निश्चय पनि मेरो लोग्नेलाई भन्छु दोस्रो पल्टको हत्या भइहाल्नुपर्छ भनेर तर मलाई लोग्नेसँग पनि घृणा छ र साथीसँग पनि दुवै एउटै ड्याङका मुला जस्तै मेरो लोग्ने र त्यो ज्यामीको हात उसको गर्दनमा पुग्नुभन्दा पहिले नै ऊ अलोप हुन्छ जादु जाने जस्तै र गाउँलाई जोड्ने त्यो पुलमाथि फेरि त्यो भद्र मान्छेको आवाजको गुन्ज चिपर्न थाल्छ उस समय हो अरे आवाज सुने बानी परेको छ अरे उसको आवाजका निम्ति अग्ला होचा पहाड़हरूलाई फोड्न सक्दछ अरेऊ मान्छे मान्छेलाई जिउँदो लास बनाउन सक्दछ अरे म हिस्सिए चाहिँ त्यो पुलतिर टक्टकी बाँधिदिन्छु वारीपारी भत्किँदै गइरहेका घरहरूका धुलोको तुवालोले आकाश छोपिँदै जान्छ त्यसभित्रका स्वरहरू पनि हिस्सिए चाहिँ त्यही पुलमाथि टक्टकी बाँधिदिन्छन् हामी सबैको अनभिव्यक्तिको अन्तरालभित्र एउटा शब्द चिप्रिन थाल्छ समय समय आज समय सम्बेकमा अहिले हामीले सुनेको कथाको शीर्षक समय हो दौलत विक्रम विष्टको यो कथा दुई सालमा प्रकाशित घाउका सत्र चका संग्रहभित्र संग्रहित कथा हो यसलाई तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको थियो गाउँका सत्र चक्काभित्रका यी दुई कथाहरूको वाचन आजलाई श्रुति सम्वेकको समय सकिएको छ हामीलाई पत्राचार गर्न हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक पोस्ट बक्स नम्बर छ काठमाडौँ नेपाल इमेलका लागि हवस् त यिनै कथाको वाचनसँगै अब अर्को दिनसम्मका लागि प्राविधिक साथी सशेन्द्र साथ गौतम र म अच्युतकी मेरो श्रुति समृद्धिबाट बिदा जान्छौँ नमस्कार शुभरात्रि <laughs>